पठाए सहरमा बिरे हो छोरो भन्ने गर्छन् बाबुआमा बिरियो छोरो मलाई भने मायाले बनायो रे कुरो ठुलो मान्छे बनाउने रहरमा खेपेचेर पठाए सहरमा बिर तिचोरीको बाबा म के गरम बिग्रे हो छोरो भन्ने गर्छन् बाउ आमा बिग्रे यो छोरो मलाई भने मायाले बनायो उेलो भनौ भने भन्छन् कि बेसराम तिल छोरीको बाबा म के गराम बिग्रे सम्झेदानी आनन्द लाइरहन्छ बिग्रे हो छोरो भन्ने गर्छन् बाबुआमा बिग्रियो छोरो मलाई भने मायाले बनायो उडे कुरो उनकै झलको राति नआइरहन्छ सम्झेदानी आनन्द लाइरहन्छ बिग्रे Turn about what am I फुल जागो जान्छु के भैसा त्यो धागो झाँ बिग्रे हो छोरो भन्ने गर्छन् बाउ आमा बिग्रियो छोरो मलाई भने मायाले बनायो उयो कुरो खै के हो मन पोल जागो झाँ जान्छु केरा भैसा त्यो धागो झाँ बिग्रे हो छोरो भन्ने गर्छन् बाबुआमा We've got a time of our way बारी गाउतेर खोजेको सहर किँदै रोजालाई रोजेको बिग्रे हो छोरो भन्ने गर्छन् बाबुआमा बिग्रियो छोरो मलाई भने मायाले बनायो काउले बारी गाउतेर खोजेको सहर किँदै ए गर्छ